स्वागत गर्न चाहन्छुका लागि सधैँका लागि रेडियो अर्पणार्थमा अर्पण समर्पणको अर्को एउटा बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा लाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेष रहे रहे गरी तपाईँकै सम्झनाहरू तपाईँकै आफन्तसम्म हामीले पुर्याउने गर्छौँ यदि आफन्तहरूसँग सम्झना पुर्याउन मन लागेको छ सन्देशहरू दिनु परेको छ भनेदेखि चाहिँ आउनुहोला आज पनि तपाईँ आउने दुईवटाबाट खुल्लै छ शून्य छप्पन्न तपाईँको लागि खुल्नेछ र यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूस ट्युन गरेर त सुनाइराख्नु भएको छ र साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट गरेर पनि विश्वको जुनसुकै कुनाबाट मेचीदेखि महाकालीसम्म जुनसुकै ठाउँमा जुनसुकै जुन कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ र अर्पण समर्पणको यो श्रृङ्खलामा आफ्ना आफन्तहरू समझना सन्देशहरू समर्पण गर्न परेको छ भनेदेखि चाहिँ गर्न चाहनुहुन्छ हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ भने आउनु होला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई गाग्रममा स्वागत गर्छु नमस्कार हजुर गामा बोल्दै हुनुहुन्छ अनि ए ल ठिकै छ भने पछाडि अहिले साथीहरूसँगै हुनुहुन्छ रेडी सुनिराख्नु भएको छ त्यही त अहिले अलिक प्रयासमा सबैजना लागि राख्नु भएको छ बन्दै पनि छ तर अब फ्याटर बनिहाले पछि पक्कै पनि थाहा भइहाल्छ तपाईँलाई है हजुर अब कहिले काहीँ गाह्रो अप्ठ्यारो पर्छ यसलाई चाहिँ अन्यथा नसम्झिनु होला माया गर्न नछोड्नु होला है हामी समर्पण रामी गुरुङ शान्ति लामा यतिखेर शान्ति लामाले सुनिराख्नु भएको छ भने एकपल्ट अन्ठानब्बे त्रिचालिस पैसा यति बेला भने पक्के पनिलम अधिकारी जसले मलाई सरमा सबैको लागि थियो हुन्छ सरोजी अहिले भने छुट्टिन्छु आउँदै गर्नुहोला है नमस्कार सरोजी हुनुहुन्थ्यो यति बेला शक्तिखोरबाट आउनुभएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना तपाईँको सन्देश र तपाईँको आफन्तसम्म हामी पुर्याउनेछौँ करिब करिब तिन बजेसम्म यो यात्रा जारी रहनेछ र तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो अरू कसैको लागि होइन तपाईँको लागि हो र यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि राख्छु एउटा निकै नै मिठो आवाज तिमी भन्दा सुन्दर गुलाब छैन तिमी भन्दा सुन्दर गुलाब छैन तिमी भन्दा पहिला झुकाब छैन तिमी भन्दा सुन्दर गुलाब छैन मैले हिसाब छैन गति माया गर्छु हिसाब छैन तिन छोडे अभाव छैन मनमा छ खुसी तनाव छैन पुष्रे बन बुच्रे बन बुच्रे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 Service, चार फोन, सय पैतिस अन्ठानब्बे शून्य अडसठी सतहत्तर एकांश कतै हातमा कलम र कावि पनि बोक्या छ ए, अंकल ए जमा राम्रोकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै गङ्ग प्लाजाको तेर्स्रो त नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौराहा चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक र अन्ठानब्बे एक प्रभु आहा, थ्याकू बुढा उही त हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पसल पुरानो फोटो ठीक जानकारी सेनेटरी एवं बाथरूम फिटिंग का सामान को हजार हामी कहाँ टॉइल्स मिस्त्री दक्ष प्लम्बर टॉयल्सरी कामे कि सुपथ मूल्य में पाइन हमी कहा कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीपलब्ध रह जानकारी कराइ सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कमा रत्नगर एक सौराइटर लीलानाथ मैनालीनाइल अन्ठानब्बे पाँच पचास दुई सय अडतिस अन्ठानब्बे चार पचास त्रिचालिस शून्य एघार अन्ठानब्बे चार पचास बयानब्बे शून्य उनासै पुनश हिन्द धाराको आधिकारिक विक्रेता रहेको फिस घर को लगी फर्नीचर सामान सामन सस्तो आनी, नाम सस्तो अस्तों फर्नीचर दंग भात हजुर हेरी हेरी घर। आप दिदी बहिनी, लो हई दाजू भाई झ नै काँडी चोपको सस्तो फर्निचरलाई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 यतातिर छोरी छोरी नजानु है उता यतातिर छोरी छोरी नजानु है उता घर घर बोफे सानाको पाँच लुगा जुत्ता मनकामाना मनका मना फ्यान्सी मन एक हजारमा हाई स्कुल र टाढीको बजालमा मनका मना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको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 हाई, को मन हाई को घर बनाउन लागेको अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला दन्दा नमान्नुहोस् न दाई हाम्रै पर्साको नयाँ रोडमा रहेको ज्ञान ज्योति बिजुली पसल छ नि त्यही जानु न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 सम्पर्क आर इलेक्ट्रिक सोरा चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छप्पन्न पाँच बैसठी चार सय एक्कासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस साथीहरू मिलने बाहेक है ना एकीकृत नेकपा माओवादीको सहायक संगठन यौ कम्युनिष्ट लिङ्ग चितवन क्षेत्र नम्बर दुई कोसिक एकताको प्रथम भिला पार्टीका केन्द्रीय सदस्य कम्रेड सर्वोत्तमको प्रमुख आतिथ्यतामा हुने भएकाले निम्न मिति समय र स्थानमा उपस्थित भइदिनु हुन पार्टीका सदस्य वाइसिएल सदस्य समर्थक शुभचिन्तकहरूलाई आमन्त्रण गर्दछौ मिति दुई साउन सोह्र गते समय दिनको एघार बजे स्थान होटल गंगोत्री हाई वे रत्नागरिक सौरा चौक आयोजक अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण समर्पण यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा र साथसाथै यति बेला तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै हुनाबाट सुनिराख्नु भएको छ विशेष गरी तपाईँकै सम्झनाहरू तपाईँको सन्देशहरू तपाईँको आफन्तसम्म हामीले पुर्याउने गर्छौँ राज आज पनि तपाईँको माझमा तपाईँको सन्देश तपाईँकै आफन्तसम्म पुर्याइराखेका छौँ यदि सम्झिन चाहना हुन्छ भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो पनि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न यति बेला कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो अह कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार अह मेरो आवाज सायद उहाँसम्म पुगेन कि जस्तो लाग्यो राजी कोही साथी हुनुहुन्छ लाइनमा मैले चाहिँ उहाँको आवाज सुन्न सकिनँ उहाँले मेरो आवाज सुन्नुभएको पक्कै पनि थिएन होला यदि मेरो आवाज सुन्नुभएको भए सायद बोल्नुहुन्थ्यो कि यति बेला अर्को साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु दुईवटा कुराकानी गर्ने कोसिसमा छौँ र बनाउने पनि कोसिसमा छौँ कोही साथी हुनुहुन्छ नमस्कार दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ एकदम एकदम खाजा है है दिदी। आ, के भने <laughs> <laughs> <laughs> अनि प्राविधिक प्राव दादा राजीलाई अनि मेरो साथीहरू निशा निशा कल्पना पवन भरत सरोज अनि घुम्दा जानु मगर विशेष गरी मेरो साथी निलुको लागि ल हुन्छ नमस्तेला र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउनुहोस् तपाईँको लागि पनि दुईवटा बाटो खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना त हामी तपाईँको आफन्त घर परिवार साथी सङ्गीत इष्टमित्रसम्म पुर्याउँछौँ त्यसको अलावा तपाईँलाई मनपर्ने खालका गीत सङ्गीतहरू पनि तपाईँको लागि प्रस्तुत गर्ने गर्छु यति बेला कोही साथी हुनुहुन्छ फोन गर्नु भएको छ यसरी नै माया गरिराख्नुहोस् है आ, भैर गनी अनि आज चाहिँ हाम्रो पार्वती जी ले अर्पण समर्पण मार्फत समचारा सन्देशका लागि ताल गर्दम हजुरलाई धन्यवाद अनि मीतै नि सुनु भने दाजुको लागि आहा अनि मेरो दिदी शान्तिको लागि अनि बिक्रको लागि अनि मेरा भाइ गाछी र मिलनको लागि आहा अनि मेरो घर परिवारको लागि पनि मलाई पार्वती भनेर चिन्हलेले सम्पूर्ण गराउनुहुन्छ पार्वती जी अहिले भने बिदा हुन्छु नमस्कार पार्वती जी हुनुहुन्थ्यो त्यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि मिठा मिठा गीत सङ्गीतहरू पनि हामीले प्रस्तुत गरिराखेका छौँ so, कोही साथी हुनुहुन्छ सा लाइनमा उहाँलाई स्वागत गर्ने तर्खरमा छु म राजले इसारा गर्नुभएको छ कोही साथी हुनुहुन्छ है सा पर्खिराख्नु भएको छ भन्नुभएको छ ठिकै छ म उहाँलाई स्वागत गर्छु त्यस पछाडि चाहिँ एउटा श्रमधुर आवाज तपाईँको लागि रहने नै छ हजुर नमस्कार कहाँबाट हुनुहुन्छ घमण्ड राणा बगर अनि हाम्रो घमण्डजीको खबर के छ नयाँ खासै खानु भयो हजुर मैले त एकछिन बजी खाने भनेर हजुर सुनिरहेको थिएँ ए ठिकै छ त्यसो भए प्रोग्राम सकिए पछाडि खानु होला है अब धेरै समय छैन है धन्यवाद अनि आज कथा सम्झिरहन्छ घमण्डजीले सर्वप्रथम अनि साथीहरू लामा तारा राणा मोहर निलम अधिकारी सञ्जिता राणा महर अनि घर कलवर भएको थियो निरु तामाङ अनि सञ्जिता केसी प्रीति छेत्री उमा बानिया संजु चौधरी भरत साई पवन भण्डारी सरिता थापा शारदा खनाङ राधा कवर उषा पौडेल तुलसी गुरुङ अनि अहिले घर पार्वती लामा होइन अनि दिदी पनि शान्ति लामा अञ्जली कुमार अनि मुना मोक्तान सजिना आले दुर्गा लामसाना निशा तामाङ लक्ष्मी गुरुङ गौमा राई मगर सरिता श्रेष्ठ सुषमा थापा प्रिय चालिसे प्रमिला आले होइन अनि सलिना बास्तालाई लगायत मलाई दुर्खे घुम्न राम्रो सिन्नुहुन्छ करिज्ञासामा सबै साथीहरू बिसेको छैन सम्झिरहेको हुन्छ गमाण्डजी अहिले पनि विधा हुन्छ है दिदी नमस्ते नमस्कार गमण्डजी आउनु भएको थियो यति बेला तपाईँको लागि एउटा निकै नै मर्मस्पर्शी आवाज भन्नुपर्छ तपाईँ हाम्रो मनलाई पक्कै पनि सुन्छ यो आवाजले बाटो मुनिको फुल बाटो तपाईँको लागि राख्छु बाटो मुनिको फुल कसैले शिरमा सजाउने नकसैले, कसैले मन्दिरमा चढाउने न कसैले शिरमा सजाउने न कसैले मन्दिरमा चढाउने बढ्नु पनि फुल्नु पनि कति ति फुलो बाटो मिनि बाटो मनी को देखे झगर छने झर छ देखे झर छन न सुने झर छ कसले कुने छीमा गड़े सुन। बाटो मुटो मुफुल बाटो मुनी को जुलेठ पाट्यो मुनिको फुल निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ यो गीतले कहीँ न कहीँ तपाईँलाई भावुक पनि बनायो होला त्यसो त अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर हामी सबै खालका गीत सङ्गीतहरू तपाईँको लागि राख्छौँ वास्तवमा कहीँ न कहीँबाट गीत सङ्गीतले तपाईँ हामीलाई छोएको छ त्यसैले पनि गीत सङ्गीतसँग हामी नजिक पनि छौँ र यही आवाज अनि तपाईँको सम्झना तपाईँकै आफन्तसम्म पुर्याउनको लागि हरेक दिन दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र यति बेला कोही साथी सक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो हेलो कोही हुनु हुनु साथी हुनुहुन्थ्यो लाइनमा राजीले गइसक्नुभयो भन्दै हुनुहुन्छ अलिकति फोन लाइनमा समस्या छ अलिकति टेक्निक लगाएर साथीहरूले फोन पनि गरिराख्नु भएको छ अब फोन अलिकति डिस्टर्ब छ भन्ने थाहा नपाउने साथीहरूलाई गाह्रो पनि भइरहेको होला केही समय तपाईँसँग हामी खुलेर कुरा गर्न सकिराखेका छैनौँ त्यसको लागि चाहिँ एकदमै क्षमा प्रार्थी र यति अर्को साथी हुनुहुन्छ उहाँसँग नमस्कार! जी! जी। पार्वतीजीको <laughs> मेरो गेस्ट कहिले रङ हुन्छ होला है त हो त्यो त हो अनि के छ शान्तिजी खबर एकदम ठिक छ भन्नु पऱ्यो मेरो त हजुरको सुनाउन मेरो पनि एकदम ठिक छ तपाईँको ठिक छ यति मजाले हाँसी हाँसी बोल्नु छ मेरो बे ठिक छ भन्नु सुहाउँछ र त्यो त सुहाउँदैन भए पनि अब आफ्नो स्वास्थ्य अब ठिक छैन मिल्छ तर मेरो ठिक छ एकदम तपाईँ जस्तै एकदम ठिक छु है अनि खाजा भइसक्यो होला खरै भने पछाडि अब बहिनी दिदी बहिनी बसेर आनन्दले खाजा खाने रेडियो सुन्ने रमाइलो छ है हजुर रमाइलो गरेर बस्नुहोस् हामीलाई यस्तै गरी माया गर्नुहोस् है अनि शान्ति चाहिँ आज चाहिँ सम्झिन मन चाहिँ कसलाई लाग्यो हजुरको लागि अनि टेक्निसियनको दादाको लागि अनि हाम्रो सोम दादाको लागि अनि राजन दादाको लागि अनि सूर्य दादाको लागि सुभाष दादाको लागि दिपेन्द्र दादाहरूको लागि अनि सम्झना दिदीको लागि अनि अर्पण होल युनिटको लागि अनि मेरो बहिनी पार्वतीको लागि अनि कोराकमा बस्नुहुने सम्पूर्ण कोराकवासीहरूको लागि अनि लोटरमा हुनुहुने मम्मीको लागि अनि दाई भाउजूहरूको लागि अनि काठमाडौँमा हुनुहुने मेरो दिदी भेनाजु अनि नानी बाबुहरूलाई अनि शक्तिगढमा हुनुहुने मेरो दिदीहरू mm -hmm. को लागि अनि नानी लक्ष्मीको लागि र अनि काँकडाबाट जबसी फोन गर्नुहुन्छ उहाँहरूको लागि र अनि मेरो दाई भाउजूमा दाई भाउजू हुनुहुन्छ काँक्रामा उहाँहरूको लागि mm -hmm. अनि आफ्नो हुन्छ शान्तिजी अहिले भने विधा हुन्छ है नमस्कार शान्तिजी हुनुहुन्थ्यो यति बेला कुरागबाट आउनुभएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ राजले इसारा गर्नुभएको छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार कोही साथी हुनुहुन्थ्यो उहाँसँग चाहिँ कुराकानी गर्न सकेनौँ तपाईँ आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि अर्को एउटा निकै नै सुमधुर आवाज राख्न चाहन्छु विशेष गरी नेपाली फिल्मको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीत आजको अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति राख्छु तपाईँको लागि सपना हजार सपना हजार दिन पर नो हर दिन पर न सारा संसार दिन पर नो झार दिन यही उपहार दिन हजार दिनो पर्दैन मलाई निकै नै सुमथुर आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच नाज्ञाहरूसँग र अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँको सन्देश तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन लागि खुल्ल छ अब भने हामी कार्यक्रम लगभग अन्तमा पनि आइसकेका छौँ राइतिनजेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी जो जो साथीहरूले आज फोन गर्नुभयो फोन गर्नुहुने तपाईँ सबैलाई धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी जेल दे दे पन पन छु रैतिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् नमस्कार पड़े पड़ते मल था मेरे मे लगता दिया सुन पर, पर मनोरंजन का लागिस सुनो हजुरा study in japan study in japan admission open for january july 2014 pay money after visa no visa no charge part time job guarantee our future free counseling and processing for study in japan Write say books with audio visual with practical based language class 100% success in July intake test preparation class nat jlpa japan is language and culture class for student visa dependent visa working visa school college university on your choice education gap no problem japan jana ko lagi counseling and processing ko bharpur madhyam Contract, टिविया ओहो खाना पकाउने ग्यास पनि सकिएको रहेछ राइस कुकर पनि चाहिएको थियो त साथीको बर्थडेमा पनि जानु पर्ने गिफ्टको सामान कहाँबाट ल्याउने होला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 क्रान्ति जै बाकी छ यात्रा थोरै जटिल छ बिचलित हुनु हुँदैन मिल्नु बाहेक विकल्प छैन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 ग्रुप एक का लगी पेलो प्रश्न चितवन को भरपर्द विश्वास ट्रावल्स कौन होवाब अब दोस्रो प्रश्न हवाई टिकट रेल टिकट अन्तर्राष्ट्रिय कुरियर मनी चेन्ज सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छु टुर्स एन्ड ट्राभल्स सही जवाफ हो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्स खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् साथमा विदेशबाट पठाएको भिस्वीकृतिका लागि सहयोग गरिन्छ साथै रिकन फर्म क्यान्सलिङको सुविधा सम्पर्क न्यु मिमो टुर्स एन्ड ट्राभल्स सौराहा चौक हिमालयन ब्याङ्कको भवन फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे म पढ्नको लागि जापान जाँदैछु नानू, तिमीलाई फर्केर आउँदा के ल्याइदिऊ आज म पढ्नको लागि जापान जाँदैछु जाँ जाँ जाँ जाँ मेरो मा परिवार, परिवार खुसी छ थ्याङ्क यू चिवा तपाईँ पनि जापान जान चाहनुहुन्छ भने चिवामा आज सम्पर्क गर्नुहोस् जापानिज ल्याङ्ग्वेज सम्पूर्ण प्रोसेसिङ साथै बिए नाट जेपिटी पास भएकालाई संपर्क छपन्न पांच अट्ठाईस छह अठारह अंठानब्बे चार बावन पचहत्तर शून्य पैंतालीस टाड़ी का लगी संपर्क रतनगर दुई टाड़ी बजार सेकेंड फ्लोर अफ ओम सायराम हॉस्पिटल फोन शून्य छपन्न एक बा एकसठी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 जनहित का भवन निर्माण व्यवसायी संघ पूर्वी चित वन फोन शून्ना छपन्न पांच तिरसठी दुई सय एकहत्तर कि सुन पाएर अनुसार कम्प्युटरबाट नापत गरी सुनसादी खरिद बिक्री गरिने राशि अनुसारको पथारका लागि सुनसादी सम्बन्धी सम्पूर्ण कारोबारको लागि हाम्रै पूर्वी चितवनको बिसौँ वर्ष पुरानो पर्सा बजारमा चौबिस कोटी पूर्व वर्ष सम्पर्कूर्य प्रोपाइटर टेकबहादुर प्रेम खाती मोबाइल अन्ठानब्बे चार प्रेम खाती एक सय पैतिस पुनश्चिरण सुनसादी पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार एभरेस्ट बैङ्कको ठिक तल चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ हो हो यो मेरो दात छिद्रा परेर पनि सारै नराम्रो देखिन्छ फेरि मेरो भाइको पनि दारा आएको छ अब के गर्ने होला मेरो छोरा छोरीको पनि दात नमिलेर ओट नजोडीने चापु बाहिर निस्कने दात खप्टिने समस्याले गर्दा दिक्क परेको छ कहाँ गएर त्यसको उपचार गर्ने होला ए तिमीहरुलाई था छैन ओम साईराम डेंटल केयर एन्ड रिसर्च नजोटिङो नमिलेको छिद्र परेको दात मुख र चापुको पनि विशेषज्ञ डाक्टर द्वारा उपचार भइरहेको छ नि हजूर यहां समस्या भैर बिरामी अब काठमंडू धाइन पर्दैन अब ओम साइराम डेन्टल केयर एंड रिसर्च सेंटर टाँडी में हर एक महीना को पैलो हप्ता नेपिष्ठ अर्थोडोटिस्ट डॉक्टर आय में ना नाम दर्ताई स्वास्थ्य लाभ लिखो विस्तृत जानकारी का ओम सायराम डेन्टल केयर एंड रिसर्च सेंटर प्री रत्नगर दुई चाँडी ओम सायराम, सायराम अस्पताल भवन फोन शून्य पण टाइम, टाइम चेक, टाइम चेक।, चेक को सातपा सुलभ और प्रभावकारी स्वास्थ्य सेवा को लगी चार रत्नगर बोली खेलने ट्रावी एवं रतन